उजालो नाइन्टी नेटवर्क को कार्रम श्रुति संवेग अच्युत घिमर को नमस्कार उजालो नाइन्टी नेटवर्क काठम्ड संगे देशभर का विभिन्न एफएम स्टेशन एक हरेक मंगलबार और शुक्रवार रात सभा नौ बजे कारक्रम श्रुति संवेग प्रसारण हम श्रुति संवेग में वरिष्ठ लेखक उत्कृष्ट कृति वाचन कर श्रुति सम्बेकको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्रुजको वाचन लिएर आएका छौं कर्णाली ब्रुजको पन्ध्रौं श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं यसमा लेखक कालीकोट पुगेको ले सुनेका छौं अब अगाडि के होला त सुनौ पृष्ठ तीन सय नौबाट कर्णाली ब्रुजको सोह्रौं श्रृङ्खला 26 दिन भो बा आक आमा अत्यास मन थाल् हिजोराती बरबरा कंेनी जता गए ततरा आयो फोन तो मरे बांचबर छे कत गए कई फोन नगर्ने बाराब बानी थो भटट हेलीकप्टर आयो किन हो जाता हेर बा आए कि मेरी प्याती थे मिल को रुख पछाड़ी छरिन्थे बा आए पो ठैक्क अट्ठाइस दिन पी बा आ धेरै सामान ल्याउनु भएको थियो एक एघार पोका गर्मीले डढेर होला बाको अनुहार कालो न कालो देखिन्थ्यो भरियाले सामानका पोका दोकान अगाडि धुम लगाए बा थाक्नु भएको थियो काँधमा राखेको तौलिया झिक्दै एकछिन हम्किनुभयो जा पानीले त मैले ढोगेपछि बाले भन्नुभयो बाको स्यास्या झन बढेको थियो म भान्सातिर दगुरेँ आमा चुरुलिप्दै हुनुहुन्थ्यो म ढोकेबाट कराएँ आमा बा आउनुभयो गाग्रीबाट लोटामा पानी खनाएँ र माथि दगुरेँ एकछिनमा साडीको सबकोले हात पुस्दै आमा पनि आउनुभयो बाला देखेर हाँस्दै ढोग्नुभयो सामान त धेरै छन् त फेरि जान ढिलो होला भनेर अलिक बढी ल्याएँ भन्दै बाले लोटा मुखमाथि ढल्काउनु भयो रुद्रघन्टी हल्लियो चिसो पानी घटघट पेटसम्म पुग्यो होला सन्तुष्ट बाले पाखुराले उठ पुस्नुभयो राति अबेरसम्म हामी अघिल्लाको छेउमा बस्यौँ बाले नेपालगञ्जको गर्मीको नेपाल कुरा गर्नुभयो बा सामान लिन त नेपालगञ्ज पनि पुग्नु भएको रहेछ सुर्खेतमा केही साउसित बाको कुरा मिल्यो रे उधारो पनि दिने भएका छन् रे कडेरी हेर्नुभयो त आमाको प्रश्नको उत्तर बाले दिनु भएन हाँस्नुभयो आमाको अनुहार खस्कियो बाले त भए जति पैसाको सामान ल्याउनु भएको थियो कस्तो आमाको आवाज रुञ्चे भयो नगद जोगाउनु नि पसल चल्या छ सामान त चाहियो बाले अगोल्टो चलाउँदै भन्नुभयो बाको कुरा सुनेर आमा एकछिन फतफताउँदै शान्त हुनुभयो अबेरसम्म छानामाथिको प्लास्टिक फडफाइरह्यो <tart noise> एकबिहानै बाले पालैपालो सबै पोका खोल्दा दोकानको ढोका अगाडि सामानको पहाड ठडियो ओरपरका पसल्लीले छक्क पर्दै हेरे कतिले मुख बिगारे ईर्ष्याले मुख त आमाको पनि बिग्रियो रिसले के ल्याएको होला यी साना जुत्ता त बिग्दैनन् यस्तो फुङ्ग उडेको धोती कसले किन्छ यी आधा लिटरका कुकुर त जाँदै जाँदैनन् जति पोका बा खोल्नुहुन्छ आमा उति कराउनुहुन्छ बा बोल्नुहुन्न चुपचाप सामान मिलाएर राख्नुहुन्छ म हतार हतार कपडाका थानभित्र पुर्याउँछु छैठौँ पोकाबाट बाले एउटा सानो डब्बा मलाई दिनुभयो त्यो रेडियोको डब्बा पुरै छ मैले हतार हतार डब्बा च्यातेँ ब्याट्री कोचेर एरियल ताने रेडियो स्याहास्या भयो अभी सियासान पार आमा आम बम बमकिं रेडियो काउंटर में रखे म फिर साम भसार बा को बाको आत्मा लेदर को जैकेट थियो, हे हे लेदर को जैकेट कालो किलो जैकेट लगाए बा मुसुक्का हाँ भो दोकन अगड़ी हिड़ी रहा खिस्सा हाँ मजक्क पड़े अर्कै पोकामा झन रमाइलो चिज पनि थियो साइनबोर्ड बाले उचालेर एकछिन हेर्नुभयो छेउछेउमा अलिकति कुच्चिएको थियो त्यसलाई काउन्टरमा अड्याउनु भयो यताउता हिँडिरहेका कति मान्छेले टक्क अडिएर पढे साइनबोर्ड देखेर आमा पनि मुसु मुसु हाँस्नुभयो साँझ बाले साइनबोर्ड ढोकाको माथिपट्टि किला ठोकेर झुन्ड्याउनु भयो स्याहाँस्याँ गर्दै सडकमा उभिएर एकछिन हेर्नुभयो श्रीकृष्ण ट्रेलर्स खाँडा चक्र कालीकोट पुस दोस्रो दोसों सा तीन दिन देखी सीम सीम पानी रुम्म बादल ने मोटु कमाने चीसो बढ़ा बिहान अबीरसम सुते थे यही कुंभकर्ण उठता आम तीनचोटी करा गईस झाल का चेप चीसो सांठ भ्र पस ट दुखे जो भैर थी उठे लमो हाई काटे सास भी धुआंझ बास्क्यो सीरक ने जान छाड़े तसी थरर मोटू काप्यो झाल उगारे पहाड़क ओढ़ थे हिँ को जाल को बतासले ने उठक पाया दांत कटकटिए जाल बाहर महांसम हेन सकते हिं निं यो हिं तो कईल देखे थे कास अझै धुम्म थियो फुसफुस कपास चाहिँ हिउँ खसिरहेका थिए पर रुखका हाँगा हिउँ थुप्रेर लस्किरहेका थिए रुखका हाँगाका थुप्रामा हिउँ हेर्दा हेर्दै सेता खराए जस्ता लाग्न थालेँ म ठेरिएका गोडालाई तार्दै बाहिर निस्केँ लेदरको ज्याकेट भिरिसकेको थिएँ बाद दोकानमा गुमलुङ्ग कम्बल उडेर घोप्टो पर्नुभएको थियो केही पढ्दै हुनुहुन्थ्यो मलाई यसो मुन्टो उठाएर हेर्नुभयो म बाहिर निस्केँ घरका छाना छाना हिउँले भरिएका थिए बाटो त हिउँले ढाकिएछ पसल का ढोका ढोका में मा उभर मानस झरी रिं हे बेला बेला हत्केला में थापे भित्र स्वेटर रैकेट लगाकर एक दुई कर्मचारी दोकन अगाड़ी प्रतिमा तीर दगुरे तीन को सास नहीं धुआं झां धमिल तीन का पंजावाल हाथ में कैमेरा झुंड दुबई हत्केला काखी में म पसल अगाड़ी उभ घरका चेप चेपबाट चिसो स्याँठ छेडिरहेको थियो हुड्र हुड्र बतास कराइरहेको थियो नौ वर्षपछि बजारमै यसरी हिउँ परेको वरपरका पसले बनिरहेका थिए फुसफुस चिनी र नुन झैँ थुप्रिरहेको हिउँ हेर्दै अबेरसम्म उभिए तिनजना पुलिस मोटो ज्याकेट लगाएर प्रतिमातिर कुदे ती बेला बेला भुइँको हिउँ मोठ्याउँदै गरिरहेका थिए चिसोमा त्यसरी नबस बाले भन्नुभयो म भान्सा तिर भान्सा त धुवाले भरिएकै थियो आमाले एउटा चुलोमा चिया पकाइरहनु भएको थियो भने अर्कोमा हिउँ तताइरहनु भएको थियो हिउँ किन तताएको डोकाको छेउमा टुक्रोको बस्दै सोधे बस्दा एक्कासी स्याठले पुट्ठा चिस च्यायो खानलाई आमाले हाँस्दै भन्नुभयो त खान्नस् छ्या हिउँ पनि कोही खान्छ आमाले तातातो चिया गिलासमा खराउनु भयो मैले हतार हतार निदै कुटकाएँ मरिच बढी भएछ उक्क भयो हिउँ पर्दा त धारा पनि जम्छन् रे हिउँ नपग्लेसम्म धारामा पानी आउँदैन त्यसैले आमाले हिउँ पगाल्न थाल्नु भएको रहेछ भाँडा धुने पानी त हिउँ पगालेरै पुग्ने भयो पिउने पानीका लागि टुङ्गे धारा खोज्नुपर्छ रे आज पानी ल्याएछ है त आमाले मलाई आदेश दिनुभयो मन्दिरे मैले दैलोबाटै बोलाएँ भित्र धुवा पुत्ताइरहेको थियो आँगनभरि हिउँ छेउको टिमुरको जाङ पनि हिउँले बाक्लिएको थियो को, को, बाक को हो मन्दिरे करा। भित्रैबाट करायो भित्रै आऊ डोकाको छेउमा बिस लिटरको ग्यालन राखेर रा। धुवासँग आँखा छल्दै भित्र पस्े मलाई देखेर मन्दिरै आँस्यो बिचरा धुवासँग हुत्ती खेलिरहेको थियो हु। अगनामाथि ठुलो डेप्ची थियो कुँडो हो उसले भन्यो घरका भित्ता धुवाँले काला भइसकेका थिए घरभित्रैबाट माथि जाने भर्याङ थियो त्यही भर्याङबाट खोकेको आवाज तल झरिरहेको थियो मन्दिरकी आमाले खोकेकी होलिन् मन्दिरका बा एघार वर्ष अघि कर्णालीमा तोइन चुडिएर खसेका थिए बर्खाको कर्णालीले बगाएर लग्यो फेरि फर्किएन मन्दिरलाई आश पनि छैन पानी लिन आएको अगेराको छेउ टुक्रोको बस्दै भने धारा पनि जमेछ मन्दिरको घरभन्दा सय मिटर परको धारा मन्दिर हिउँको लर्को झुन्डेको थियो उसले अगेरामा सल्लाहको दाउरा कोज्दै भन्यो पख्त मैले एकछिन चारैतिर हेरेँ अघि नको छेउमै कपडाको थुप्रो थियो छेउमै पुराना र गाता च्यातिका किताबका थुप्रा थिए एउटा किताब फिजारिएको थियो पढ्दै थियो होला बाफ उडिरहेको डेक्चीको दुवैतिर थोत्रो कपडाले समाउँदै ऊ धङधङ्गिँदै बाहिर निस्क्यो अनि एकैछिनमा ढोका बाहिरबाट बोलायो आउ त लौरी जमे जमेको में मंदिर लट्ठी हिर्काय हिँ भाँची तुर तुर पानी तप्को ल उसले उस बाफ उड़ी रखे पानी ग्यलेन को मुख में तप्क थालों मंदिर के एकक्षण टोला चुलीमालि को टुप्पा तीर हे टुप्पो अर दिनभंदा बड़ी नई ट्कुसफुस हिँ थामी थी, थी अंधारोप बादल को चेपचे बेला बेला घाम बाहर निस्कं हिँ ट आंखा तिरमिरां ग्यलेन भर मैं दाया हाथी जुरुक उचाले झंडे हाथ को जोरनी खुस्क मैं वात बोक्न सक्दैनौ मन्दिरै हाँस्यो बोकेको मिलेन मैले फेरि ग्यालिन उचालेर हिउँमा चिप्लिने डरले बिस्तारै माथि उक्लिन थालेँ सिरोटोले कानका लोती पनि जम्लान्जै भएको थियो ग्यालिन उचालिरहेका हत्केलामा औँलाका टुप्पा टनटनी दोख्न थाले पक्त म पनि आउँछु म माथि पुगिसकेको थिएँ तलबाट मन्दिरे कराएर घरतिर दगौर्ययो म उभिरहेँ बतासले गालामा थप्पड हानिरह्यो पेट कटक्क दुख्यो अलि तल मान्मसम्म मा पनि हिउँ परेको थियो खेतको आली सबै छोपिएका थिए हुर् बेतोडले हुँकिरहेको साँठमा म चेसिन थालेँ मन्दिरै आइपुग्यो थोत्रो र काखिनेर उद्रेको निलो कोट लगाएर शिरमा उनीको टोपी गर्दनमा गलबन्दी धइ धई उसले ग्यालिन खोस्यो म बोकिदिउँ मैले नाइ भन्न सकिनँ ना। अनि मन्दिरै हिउँ उकालोमा दगोर्यो बजारभरि मानिस छरिएका थिए जता हेऱ्यो त्यतै क्यामेरा फोटो खिचिरहेका मान्छे र हिउँ उफारिरहेका केटाहरूलाई छल्दै मन्दिरले मलाई दोकानसम्म पुर्यायो दोकानमा गुजुब्ब भीड थियो सबै क्यामेराका रिल किन्न आएका थिए बाह्र आमालाई फुर्सद थिएन पानी बाहिर चियाउँदै आमाले सोध्नुभयो ल्याएँ त्यही बेला मन्दिरले आमालाई नमस्ते गर्यो जा चिया खा आमाले भनेपछि म तल भान्सातिर दगोरेँ मन्दिर पनि पछि लाग्यो एक गिलास तातो चिया पिएपछि ज्यान तङ्ग्रियो चियाको गिलास भुइँमा राखेर रा मन्दिरले आँखा छन्कायो यताउता नडुल आमाले मलाई पसल अगाडि देख्ने बित्तिकै भन्नुभयो चिसोले समात्ला एकैछिनमा आउँछु भन्दै मद्द गरे मन्दिरे अघि लागिसकेको थियो जीविसको चौरमा थुप्रेको हिउँलाई समात्दै मन्दिरले डल्ला पाऱ्यो डल्लामाथि डल्ला थुपार्दै गज्जबको घर बनायो हिउँको घर घर हेर्दै मुसुकका हाँस्यो र हत्कालाई गालामा टाँस्यो कटासीतिर हामी त बालुवाका घर बनाउँथ्यौँ म पनि सूर्यएँ आधा घन्टा म घर बनाएँ घर त तयार भयो तर म एकदम चिसिएँ ओ टेम्पले हिउँ हुर्याउँदै आएका केटाहरूले टाढैबाट जिस्काए टेम्पल बनाको गुदी मन्दिरे करा आयो सधैँ निउँ खोज्ने केटाहरूसित मलाई त्यति जोरी खोज्न मन लागेन जसले हामीलाई पनि खान नपाएर कालीकोटाका भन्छन् जहिले पनि न्यु खोज्छन् फेरि फुसफुस हिउँ खस्न थालेको थियो कपडाका जुत्ता पनि रुझेर गरुङ्गा भएका थिए मोजा पनि ठिराउने जाम मैं मंदिर दगुर्यो मगुरे पाड़ी फर्क हे हमी बनाया घर बत्के देखिए पेट बेसमरी बटाली बेशमा दुख जाल सैंठ भसिक थी मैं आपूला थाम सक सीरानी जाप्ते कोपटो पारे पेट झनजोड़ दुख थाल आंसू निस्कि मध्य रात आमा की बिउजा ओहहू मराएं भो आमाउजुए सो पेट दुखियो खतरा खतरे का आवाज अप्पा लाल्ट बलो लाल्टमा आमात्र आ काख में सीरानी झापे घोप्टो पड़े थे बेसरी दुख्य आमा कपाल चमसुमा दि सो मैं टावक को हल्लाएँ हिंव नखे भो को माननस्या सुस्कर हाल्भ फेरी दायापटी को पेट बटाइ छुलुक पिशा बावलाझा भो उह म फिर कराएं ठूल रोग लगे कि हो लाल्ट को उज्याला में आमा को अनुहार मलिन देखिए के भयो बाले सोध्नुभयो पेट दुखेर मर्न लाग्छ सरक सरक बा पनि आउनुभयो चस्मा लगाउनु भएको थियो बाका आँखा झन कमजोर भएका थिए बाले मेरो पेट छाम्नुभयो पेट झन्झन बटारिँदै थियो बेसरी दुख्या छ भनेर बाले सोधेपछि मेरो आँखा ताता भए अनि धमिला मैले त यहाँ नबसम्म भनेकै हो आमाले सुक्क गर्दै भन्नुभयो एउटै छ केही भइहाल्यो भने यो पनि त्यसरी हुन्छ यति राति त मेडिकल पनि खोल्न मान्दैनन् आमा मेरो टाउको आफ्नो काखमा राख्दै बर्बर आउनुभयो बा एकछिन उभिनुभयो केही बोल्नु भएन उहुहु फेरि पेट बटारियो कान पनि भित्रभित्र दुख्न थाल्यो म घाइते मुस्तो झैँ बटारिएँ खै टर्चले त बा हतारिनुभयो कहाँ जानु पऱ्यो यति राति जानी त पऱ्यो के अरे बा जानुभयो मेडिकल प्रतिमाको छेउमा थियो यस्तो जाडोमा बाको हालत के होला मलाई आफैदेखि रिसुट्यो चिसोमा खेलेर त यस्तो भएको भने पैदालाई पनि छि कति चिसा भएका हुन् अब त कम्बरै चुडिएला यस्तो भयो म बटारिएँ हिक्का हिक्का छुट्यो नरो आमाले पनि सुक्क गर्नुभयो तेरै बाले त यस्तो डाँडामा ल्याएका हुन् एकछिनमा बाई आइपुग्नुभयो सिरिन्ज लिएर पाइन्ट खोलेर मेरा पुट्ठामा सुई रोपिदिनु भयो अनि एकछिनमा सन्चो हुन्छ भन्दै मेरो कपाल चम्सोमा हुनुभयो आमाले हतार हतार तताएर ल्याएको पानीसँग मैले दुई चक्की ब्रुसेट निलेँ एकछिनमा दुखाइ कम हुँदै जस्तो भयो म आमाकै काखमा घप्टो परिरहेँ बा गुम्लुङ्ग सिर कोडेर जागै बस्नुभयो यहाँ नबस्छौँ आमाले भनिरहनु भयो उहाँले दुईपल्ट खोक्नुभयो तर केही बोल्नु भएन फागुनको दोस्रो हप्ता बा पन्ध्र दिन जति सुर्खेत बढालेर आउनुभयो हेलिकप्टरबाट छ पका सामान झरे त्यसै त्यसै सुक्दै गएका बा पनि ओर्लिनुभयो हेलिकप्टरले उडाएको धुलो छेल्न मेहलको रुख पछाडि लुकेको मैले देखेँ बाका गोल्ड स्टार जुत्ता निलो प्यान्ट सेतो सर्ट र आकाशी रङको इष्टकोट गर्मी भएर होला कोइलिँदै गएको तालुमा टोपी थिएन गोचुपतिर तुछारोको रेखा जस्ता ठुट्टी कपाल बाँकी थिए आँखामा झन्देरी पावरको मोटो चस्मा थपिएको थियो चस्माको फेदमा बाँधेको डोरी घाँटीमा झुन्डिरहन्थ्यो बा एकदम थकित देखिनुहुन्थ्यो बाले एकछिन उभिएर भिडतिर हेर्नुभयो म दगुरेँ बाका गोडामा झुकेँ आमा सन्चै छे सुकेका ओठमा जिब्रो घुमाउँदै बाले सोध्नुभयो अँ बा हाँस्नुभयो किन हो कुन्नी बाँचेल अगाडिका दुईवटा नक्कली दाँत लगाउनुहुन्थेन हाँस्दा त थोते मुख कति पनि सुहाउन थियो बरियाले भारी उचाल्न थाले राम्ररी बोक बाले झस्किँदै एउटालाई भनिहाल्नु फुट्ने सामान छ अघिअघि भरिया हिँडे बा पछि पछि म बाको ब्याग बोक्दै झन् दोकानसम्म आइपुग्दा त बाको सास फुलेर घाँटी चिया चिया बज्यो बाको छातीमा बेसरी कफ जमेको थियो खकार्दा पनि बाहिर निस्कँदैन थियो दोकानमा पुगेपछि बा आलमारीमा अढेस लागेर था्यात्छ बस्नुभयो मैले पानी ल्याइदिएँ बाले पानी पिएर एकछिन लामो सास तानेपछि कञ्चटमा लथपतेको पसिना पुस्नुभयो आमा पनि भान्साबाट आउनुभयो चिया अब त हिँड्न सकेला जस्तो छैन चियाको गिलास समाउँदै बाले भन्नुभयो सुर्खेतमा तिनपल्ट चक्कर आयो आमाको अनुहार खस्कियो त्यसो भए सामान लिन मै जाम्ला त सक्छस् त बाका आँखा मतिर फर्किए दुई चार वर्ष त मै जाम्ला त्यसपछि त यही जान्छ नि म म के ल्याम्ला यस्तरी सामान हामी बुढाबुढीलाई जति छ त्यतिले पुग्छ बा मुसुक हाँस्नुभयो अब यसले आफ्नो मानो आफै बनाउँछ खान्छ बाले थकाइ मार्न आँखा चिम्लेपछि आमाले सामानका पोका पोकी खोल्न थाल्नुभयो म पनि सामानतिर सरेँ कपडाका थान मैले तङदङ्गिँदै भित्र ओसारेँ चौथो पोक खोलेपछि आमा त छक्क त्यहाँ हार्मोनियम थियो के ल्याएको हो यो फेरी? आमाले भो, हार्मोनियम बाले गर्दन तन्काउँदै हेर्नुभयो अर्कोमा मसिन पनि छि कसले किन्छ बेच्न होइन आफ्ना लागि ल्याएको बा हाँस्नुभयो यसो आफ्ना थाङ्ना सिउन हुन्छ दिन काट्न पनि सजिलै हुन्छ मैले ठसठस कन्दै मसिन बाका राखिदिएँ बाले कपडाको टालोले मसिनका पाल पालमा भरिएको मसिनो धुलो पुस्नुभयो मसिनको पछाडितिर जोडिएको सानो चक्कामा बाको दायाँ हत्केला परेपछि मसिन खटखट बज्यो बाले त प्लास्टिकको सानो बोतलमा मसिनको तेल पनि ल्याउनु भएको थियो मसिनका पाल र काप कापमा तेल वार्नुभयो जा तेरो च्यातिको सर्टले त म भित्र पसेर कपडा उदिन थालेँ दुवैतिर काखी उद्रेको सर्ट भेटियो म जब बाहिर आएँ त्यसै बेला बात झुक्दै मसिनको सुईमा काँपिरहेका हातले धागो छिराउँदै हुनुहुन्थ्यो मैले सर्ट दिएँ आफ्नो दोकान अगाडि उभिएर वरिपरिका साउजीहरू छक्क पर्दै बाला हेरिरहेका थिए बेला बेला दाँत देखाउँदै हाँस्थे दे आमा बाको छेउमा आएर उभिनुभयो बाले उद्रेको सर्ट मसिनको तल्लो सतहमा फैलाउँदै बरबनाउनु भयो कसरी उधारिया छ खट खटट मसिन चल्यो उद्रिएर दुई फ्याँक हुन थालेका बाउलाई एकैछिनमा घाँसिए सन्तुष्ट बाले कैँसीको धाको काट्नुभयो ला सर्ट मतिर उरियो आमा हाँस्दै भान्सातिर लाग्नु हो साँझ पख दोकानमा हार्मोनियम र बाको आवाज गुन्चियो बजारका बुरावरी जति झुम्बिए एक दुईपल्ट त मैले तिनलाई हपारे पनि एकछिन गए पनि फर्केर आइहाल्थे पछाडिबाट हावा भर्दा अगाडि बज्ने अचम्मको चिज देखेर रमाइलो मानिरहेका थिए साँझ बजारतिर टले नै हिँडेका र सिडिओ साह पनि पुलिसको दलबलसहित हाम्रो दोकान अगाडि टक्क अडिएका थिए बाले नमस्ते गर्नुभएको थियो कार्यक्रम श्रोति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो तापले ताप्लेजुङ झापाको एफएम मेचिट्युंस र बिर्ता एफएम इटहरीको सप्तकोशी एफएम धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता र ढुकडुकी एफएम रौतहटको नुन्थार एफएम रामेसापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोट एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेत्रौडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरङ्ग दमौलीको रेडियो भानुभक्त तनहुँको रेडियो ढोरबाराही र रेडियो बन्दीपुर र स्मार्ट एफएम बागलुङको रेडियो सार्ती एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेश सुन्दै हुनुहुन्छ रेडियो प्यूठांग दांग को रेडियो मध्यपश्चिम बुटबल को तिनाव एफएम और बुटबल एफएम गुलमी को रेडियो रेसुंगा कपिलवस्तु रेडियो बुद्ध आवाज रेडियो कोहलपुर सल्याण रेडियो राप्ती जाजरकोट रेडियो हाम्रो पायला दैलेख को दुर्वतारा एफएम कैलाली टीकापुर रुलरिया को फूलबारी एफएम कैलाली एफएम दांग रेडियो प्रकृति एफएम सुर्खेत रेडियो भेरी और बुलबुले एफएम जुमला रेडियो कर्णाली हुमला रेडियो कैलाश रट को रेडियो नया कर्णाली अथ श्रुति संवेक प्रसारण भैई संवेग में हमी बुद्धिगर को उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौ अब यसको बाँकी अंश बजारतिर टहलिने हिँडेका डिएसपी र सीडिओ साह पनि पुलिसको दलबलसहित हाम्रो दोकान अगाडि टक्क अडिएका थिए नमस्ते गर्नुभएको थियो हार्मोनियम ल्याउनु भएछ त बाज्या मुटो जुङ्गावाल डिएसपी साहब मुसु मुसु हाँसे अँ बुढो भएँ दिन काट्न गाह्रो हुन्छ बा पनि हाँस्नुभयो बो। यसो बसी बिहालो गर्न ल्याएको बाजा पनि कहाँबाट आइपुग्नुभयो यो डाँडामा व्यापार गर्न डिएसपी साहब हिँडे अब झन् अप्ठ्यारा दिन आउला जस्तो छ बा बोल्न खोज्दै हुनुहुन्थ्यो डिएसपी साहब त परै पुगिसकेका थिए राति भान्सामा भात खाएर थाल आमातिर धकेलेर बाले सुनाउनु भयो अब म माछा मासु केही खान्न तिमीहरू खानु के भयो र माछा मासु खान म कृष्ण प्रणामी भएँ भएको कुरा सुनेर आमा बेसमारी झस्किनु भयो मेरो पनि भातको गाँस धन्नै असल्झिएको माओवादी खोलेको रेडियो भट्टै आउँथ्यो अलि अस्तिसम्म फाटो फाटो सुनिन्थ्यो माओवादी अचल त सुनिन सक्नु भएको थियो बजारमा जता गए पनि यिनै कुरा माओवादीले चौकी रुटेछन् माओवादी त भयङ्कर बलिया हुन्छन् रे भिरै भिर्दा घुर्छन् दिनभर जंगलमा बस्छन् र राति राति चौकी हमला गर्छन् कालीकोटमा पनि माओवादी छन् रे पुलिसहरू पनि जनाखाबार हिँड्न थाले सबैले चिन्ने सिआइडी पनि रातभर व्यस्त हुन्छ रे बिहानभर सिडियू र डिएसपी साहब मिटिङ गर्छन् रे मन्दिरले सुनाएको थियो कुन्य कहाँबाट मन्दिरले धेरै कुरा थाहा पाइसकेको थियो हिजो बत्तीसमा राके जुलुस थियो ऊ सुनाउँथ्यो पाखामा नारा जुलुस परे कर्मचारी व्यापारी पुलिस शिक्षक सबैको मुखमा माओवादी हामीसँग तीन पर्सेन्ट तलब मागेका टाडा टाडा टाढा गाउँबाट सदरमुकाम आएका शिक्षकहरू सदरमुकाम आउँदा सुनाउँथे जाँगै नि सुख नपाइने भयो एक दिन पान्सामा आमाले रुन्चे स्वरमा भन्नुभयो के भयो फेरि बाज हर्किनु माओवादी माओवादी भन्छन् त अब त सदरमुकाममा सामान ल्याउन नदिने रे भनेर हुन्छ बाले भन्नुभयो दुई चार दिनमा शान्त हुन्छ बाले भने चाहिँ शान्त के हुन्थ्यो सबै व्यापारीका उठमुख रोक्न थाले व्यापार गर्न कालीकोट उक्लेका प्राय व्यापारीहरू चुकचुकाउँथे चुक कहाँ आएर फसियो हुन पनि त छाडेर जाउँ भने गाउँ गाउँमा उधारो दिएका थिए उठाउनै पर्यो एक दिन सदरमुकाममा हल्लाखल्ला मचियो चारा चौकीका पुलिस रेङ्गलिङको ओह्रालो दगोरे सबैका आँखामा त्रास फैलियो बाले हतार हतार रेडियो खोल्नुभयो तीन बजेको समाचारमा थाहा भयो सेरिज्यूलाई माथिको वनमा पाइप बम भड्क्यो बस्तीमा गएका डिएसपी साहब ठहरै भएछन् बा अबेरसम्म टोलाउनु भयो बो, बोल्नु भएन मैले हतार हतार भान्सामा पुगेर आमालाई सुनाइदिएँ सेरिजिउलामा त डिएसपी मारेछन् आमा बाहिर निस्केर सेरिजिउलाको डाँडातिर हेर्दै टोलाउनु भयो म के गरौँ मेरो पनि छटपट्टि सुरु भयो राति भान्सामा अबेरसम्म बाह्र आमा बोल्नु भएन मैले पनि सुलसुल भात निले नबस्छौँ के यहाँ आमाले भन्नुभयो डिएसपी त मारेछन् कसरी बस्नु यहाँ सुर्खेत जाम बा भा बोल्नु भएन बो जति छ त्यति लिएर सुर्खेत जाम व्यापार यतै छ त्यत्रो उधारो छ बाले मलिन आवाजमा भन्नुभयो भन्ने बित्तिकै घर कसले किन्छ नगद कति पनि छैन त्यसपछि आमा बोल्नु भएन खै कथाबाट एउटा कुक्कर बोतलुङ दौल ल्याउनेर आम फाल्यो आमाले तर्सेर त्यतातिर हेर्नुभयो मेरो मुटु त हिउँझै चिसिएको थियो त्यसपछि त कालीकोटको नाम समाचारै पछि रेडियोमा बस्न थाल्यो अब माओवादीको सदरमुकाम हमला गर्ने योजना छरी, अरे हल्ला फैलियो स्कुल त जाने नहुने सरका पनि यिनै कुरा एसएलसी आउनै भएको थियो सरले राम्ररी पढाउने होइन दिनभरि क्लासमा माओवादीका कुरा गर्थे गणित पढाउने खुसीलाल सरको खुसी आफ्नै चिम्चा आँखाभित्र हरायो ती जस्ता देखिन्थे हिसाब नमिलाउँदा केटा हुन् या केटी सबैलाई गुरु चुटे जा चुट्ने उनले एक्कासी चुट्न छाडेका थिए माओवादी जिन्दाबाद स्कुलको भित्तामा रातो इनामेलले कसैले लेखिदिएको थियो एक दिन स्कुलबाट फर्किरहेका बेला मेलको रूप मन्दिर सुस्ताउँदै गर्दा मन्दिरले माओवादीका कुरा खुब मा, था सुनायो वर्तामा माओवादीको मिटिङ भएको थियो अरे सदरमुकाम हान्ने भएका छन् रे मेरा गोडा काँप्न थाले थाहा छ नेपालमै माओवादीले हान्न सक्ने सदरमुकाम यही हो रे मन्दिरले सुनायो हेर्न जहाँबाट आए पनि उकालो पर्छ हो त वर्ताबाट माओवादी आए पनि परै देखिन्छ मन्दिरको कुरा सुनेर मलाई अलिकति आँट आयो एसएलसी पास भएपछि कहाँ पढ्न जान्छस् कुरा बदल्दै मन्दिरले सोध्यो काठमाडौँ काठमाडौँमा पढ्ने कालीकोटका केटाहरूको फुर्ती फार्तीले मेरो काठमाडौँ जाने सपना फलाएको थियो फेरि काठमाडौँ गयो भने जान्ने बुझ्ने भइन्छ त के गर्छस् नि पास भएपछि मैले मन्दिरलाई सोधेँ म त यतै पढ्छु अनि फेल भइस् भने सरहरूले एसएलसी पास हुन सक्नेको लिस्ट बनाएका थिए त्यसमा मन्दिरको नाम थिएन त्यसैले सोधिहालेँ मन्दिरे हाँस्यो मात्र कालीकोटमा नयाँ डिएसपी आए अलि कडा स्वभावका थिए एक दिन बाली हार्मोनियम बजाउँदै गर्दा पसल अगाडिबाट गएका थिए वास्दै गरेनन् उनी आएपछि बजारका धेरै होटलमा पुलिसले छापा मारेको थियो तर केही भेटिएन नयाँ ना। डिएसपी सापा आएको पन्ध्र दिनपछि चारपटक आएको हेलिकप्टरले दुई आर्मीलाई हेलिप्याडमा छोडेर गयो बजारबाट बुट बजाउँदै आर्मी जीविसतिर लागे कम्बरमा गोलीको बेल्ट लागेका ठुलो झोला बोकेका आर्मीको हातमा ठुल्ठुला बन्दुक थिए तिनले पसलका अगाडि उभिएर हेरिरहेका मान्छेको वास्ता गरेनन् आखिर आर्मीले रानी ढुङ्गामाथिको वनमा पाल गाडे रुख टाले बजारबाट माथि हेर्दा जहिले पनि बालुवाका बोराको पर्खाल पछाडि बजारतिर बन्दुक चोज्याएको एउटा आर्मीको टाउको देखिन्थ्यो यसरी आर्मी, आर्मी आएपछि बजार केही शान्त देखिन थाल्यो प्रायः दोकान साँझ पख चाँडै बन्द हुन्थे हाम्रो दोकान पनि सात बजे नै बन्द हुन्थ्यो दोकान बन्द भएपछि बा हार्मोनियम बजाउँदै मधुर आवाजमा भजन पनि गाउनुहुन्थ्यो भजनमा कृष्ण र राधाका कुरा हुन्थे दिनभर भने बा मसिन चलाउनुहुन्थ्यो के के सुनुहुन्थ्यो एकपल्ट सर्ट पनि सुनुभएको थियो निलो कपडाको आफैले सिलाएको काकिनेर खुम्चेको सर्ट लगाएर मुसु हाँस्दै अरू टेलरमा पनि पुग्नु भएको थियो कस्तो सबै कपडा बिगारेर बाला देखेर आमा बम्किनुभयो शुद्धि पनि हरायो कि के हो बाले हाँस्दै सर्ट खोलेर फ्यात्त फाल्नुभयो त्यही दिन मैले देखेको थिएँ बाका छातीका रौँ त सबै फुलेका बा दिनमा दुई तिनपल्ट बजार फन्का लगाउनुहुन्थ्यो र दोकानमा बसेर त्यही मसिनमा खटकट खटकट गरिरहनुहुन्थ्यो बाको मसिनको खटखटलाई, गस्ती बढाएका आर्मीका बुटको गरब गरबले जित्न थाल्यो पुलिसले उर्दी जारी गर्यो साँझ छ बजी दोकान बन्द गर्नुहोला छ बजी नै दोकान बन्द भएपछि के गर्नु बाले रचेका भजनको सङ्ख्या बढ्दै गयो राति अबेरसम्म बाको हार्मोनियमको आवाज बजारभरि छरिन्थ्यो एक राति साढे आठ बा भजन गाइरहनु भएको थियो आमा र म बाला हेर्दै टोलाइरहेका थियौँ कसैले ढोका ढकटका बाले हार्मोनियम बन्द गर्नुभयो पसल बन्द भयो आमा कराउनु भयो फेरि कसैले ढोकामा हात बचार्यो कस्तो हो बन्द भइसक्यो भनेपछि फतपताउँदै आमाले ढोका उघारिदिनु भयो बाहिर त पुलिसै पुलिस मेरो मुटु चिसो भयो बाजे हार्मोनियम नबजाउनु होला झुलिलीले बलिरहेको टर्च समाएको पुलिसले भन्यो यस्तै भजन गाएको हो वा खिस्सा हाँस्नुभयो अबदेखि नबजाउनु होला कि भजन गाउन पनि पाइनँ आमा रिसले थर र काँ्नुभयो नबजाउने भनेपछि नबजाउने पुलिसले ठुलो आवाजमा धम्काएर दलबलसहित गयो को के शासन छ कि क्या मान्छेले भजन पनि गाउनु नपाउने आमा ढ्याम्म ढोका ढप्काउँदै कराउनु भयो हुँदैन बाले भन्नुभयो अब नबजाम लाने त त्यसपछि बाले फेरि हार्मोनियम बजाउनु भएन हार्मोनियम भित्री कोठामा थन्कियो आमाले हार्मोनियममाथि खापिदिएको प्लास्टिकमा धुलो जम्न थाल्यो बा दिनभर उधारो खातामा घोप्टो परेर असुल्न बाँकी हिसाब निकाल्नुहुन्थ्यो हिसाबपछि लामो सुस्केर हाल्नुहुन्थ्यो र मसिन समाउनुहुन्थ्यो फेरि खट खड्ख खड्कट उठाउनु बाँकी त एक हजार जति थियो उधारोको खातामा नाम भएका कैयौँ ग्राहक सदरमुकामा देखिने छाडेका थिए राति राति बा बेस्मारी बेसमारी छटपटिनुहुन्थ्यो हार्मोनियम बजाउनु पाए पो किन हो यस्तरी छटपटेको एक दिन आमाले सोध्नुभयो खोइ बुढो भएर हो कि डर लाग्छ तैँले भनेकै ठिक हो कि जस्तो लाग्छ यहाँ नआएको भए पनि हुन्थ्यो क्यारे आइ त हालिम कालबेला ठिक छैन चिन्ता नगर्नुहोस् त्यस दिन बा अबेरसम्म निधाउनु भएन एक मन्दिरले सुनायो अब माओवादीले गाउँबाट मान्छेलाई सदरमुकाम आउन नदिने भएका छन् पनि सदरमुकाममा मान्छेको भिड कम भयो प्रतिमा वरिपरि डोकोमा स्याउ सुन्तला केरा र साग तरकारी बेच्नेहरू पनि कम भए प्रतिमातिर गयो भने त हुर्ह्र बतासमा उडिरहेको धुलोबाहेक केही हुँदैन थियो हरेक दिन सदरमुकामको छाना छानामा भटटटा फन्का लगाउने हेलिकप्टर पनि हरायो कहिलेकाहीँ आउँथ्यो हेलिकप्टरबाट चामल र सामानभन्दा बढी आर्मी जर मैले सुने पनि हेलिकप्टरले अचेल जिल्ला जिल्लामा आर्मी पुर्याउने काम गर्छ अरे साँझ त पर्नै नहुने बुट बजाउँदै आर्मीको गस्ती आउँथ्यो गस्ती आउनु अघि नै दोकानको ढोका बन्द गर्नु पर्थ्यो हामी राति अबेरसम्म टोला आउँदै बस्थ्यौँ मैले राति रेडियो सुन्ने छाडे मान्छे मरेका समाचार कति सुन्नु केही दिनपछि त पिसा फेर्न बाहिर निस्किन पनि गाह्रो भयो घरका चर्चरमा जल्यास लुकेर बसेका आर्मी भेटिन्छन् भन्ने जस्तो हल्ला पनि फैलियो एक दिन बिहान चियापसलमा सल्लेरी होटलको साउजी खम्बाले सुनाएको पनि थियो राति छानाबाट गद्राङ गुद्रुङ आवाज आउन थालेपछि ऊ छानामा उक्लेछ आमा लुकेर बसेको आर्मी पो रहेछ को होस् खम्बा हौँ सर खम्बाको त साथै गएछ चुप लागेर तल झर आर्मी बमकियो अरे गोली खालास डरले हो कि केले हो रातभरि जीविस छेउछाउ बन्दुक ताकेर बसेका पुलिस चिच्याउँथे उहि उता आमा बर्बराउनुहुन्थ्यो चि कति कराका हुनु पुलिस भने चुप लागेर बस्नु नि चिच्याएपछि माओवादीले थाहा पाइहाल्छन् नि कहाँ लोकेको छ भनेर केही महिनामै में खबर आयो माओवादीले सदरमुकाम आउने तीनवटा जोलुङ्गे पुल काटिदियो बल्ला तल्ला एक दिन जरिला आइपुगे बिहान नौ बजीतिर उस्तै थिए यसपालि भने डोकु बोकेका थिए बुढी औलानिर च्यातिएको हरियो जुत्ता घुँडानिर टालेको सुरुवात भित्र खैरो स्विटर र स्विटर बाहिर दुलाम्बी इष्टकोट इष्टकोटमा गोजी भने पुक्क थिए टाउकामा कालो चुच्चे टोपी टोपीको फेदबाट बाहिर निस्केका जिङरिङ्गाको पाल बा दोकानमै हुनुहुन्थ्यो मसिनमा घोप्टो पर्दै बाज्या निकै छौ क्या बाले मसिनबाट टाउको उठाउनु भयो जरिलालाई देखेर हाँस्नुभयो आरामै कल पुनी घुइक्याउँदा रहेछौ त मसिन देखेर जरिलालले सोधे दे। तिम्रो केही सिलाउनु छ भइगयो बाज्या खानै त स्वर्ग छ जरिलालले हाँस्दै आफ्ना लुगा देखाए अब यही कात्राले दैव ढोकुला कताबाट आइपुग्यो आज बेली नुन ल्याउन आए छियाँ उनले घुँडानेर अड्याएको रित्तो डोको देखाए दुई नल्टा केला छियाँ प्रतिमामा बेचेँ उनले डोको खोतल खातल पार्दै पाँच छ केरा झिके र मलाई दिए ठोस साउजी ठोस हामीलाई केला तुम्बा गोटा मुन्दा कम नाएँ मैले ठुल्ठुला केराका कोसा थापेँ बान्छाबाट आमा आइपुग्नुभयो जरिलालाई देखेपछि आमाको अनुहार उज्यालो भयो धेरै पछि आयो त नमस्ते फर्काउँदै आमाले सोध्नुभयो अनि जरिलाले सुनाए अब त सुदूर सदरमुकाम आउनु पनि गाह्रो छ रे माओवादीले आउनै दिन्नन् रे फेरि घरमा पनि आपतै छ हरेक रात कोही न कोही रे भात पकायो दियो हामीसित हिँड यसरी चल्दैन भन्छन् रे रहने पनि अस्ति अस्ति इन्डिया भाग्यो रे रहने भाग्यो आमा झस्किनु भयो पैसा लिनु छ त भेनमाना बजै जरिलालले भने त्यहीले इन्डियाबाट पैसा पठाउला भुपी नयाँ छ मेरो कपाल फाल त भइगयो <campe dance> जरिलालले सेरिज्युलाबाट केही पैसा उठाएर ल्याएका थिए प्लास्टिकमा पोको परेको रुपियाँको मुठो दिए हाँस्दै आमाले लिनुभयो ठाउँ ठाउँमा खुम्छिएका च्यातिका र ठस्सा गराउने नोट आमाले गर्नुभयो थोरै ल्याएछौ त यही साल यति भयो जरिलालले कञ्चर कन्याए अक्कापालि ल्याउला जरीलाललाई आज दिउँसै से, सेरेजिउला पुग्नु छ अरे उनको छिटको गुन्यौ चिनी र चियापत्ती दुई पोका नुन र बन्चरो बनाउनु छ भन्दै दुई किलोको फलाम छाने कैल मरिजाने केही भर्नाए उनले भने सिप्टी कर्कलो ल्याओ ताइदो पकाया भात चाख पनि त आमाले डेढ लिटरको कुकर दिँदै कति सिटीमा मासु कति सिटीमा भात पाक्छ सिकाइदिनु भयो जरिलाले सामान पोको पारे बाले ठुल्ठुलो अक्षरमा खातामा टेप्नुभयो डेता बजै डोको बोक्दै जरिलाले नमस्ते गरे मावादीले रेङ्गलिङको पुल लुन्डिया पाइ अक्कोपाली क्या हो क्या हो साढे नौ भइसकेको थियो मलाई स्कुल जानु थियो त्यसरी मैले जरिलाललाई प्रतिमासम्म पछ्याएँ आँस्तै बाटोमा उनले तिन चारजना व्यापारीलाई नमस्ते गरे स्कल्न लाग्यो कि त प्रतिमा पुगेपछि जरिलालले सोधे अँ पढ पड़ साउजी पढ त त स्कुल जाँदा छौ हतारिँदै जरिलालले भने हाम्रा ट्वाटकी त इन्डिया चल्या अनि जरिलाल रेङ्गलिङको ओह्रालोतिर द म मानमा यसपालि एसएलसीमा आउन सक्ने सम्भावित प्रश्नहरू सरहरूले ब्ल्याकबोर्डमा टिपाइदिएका थिए पोहर यी यी प्रश्न आएछन् भन्दै सरहरूले अनुमान लगाएछन् कापीभरि प्रश्नहरू टिपेर मन्दिर र म बजार उक्लियो बाटाभरि कसले चकले ढुङ्गा ढुङ्गामा लेखिदिएको थियो माओवाद जिन्दाबाद त्यो देखेपछि मन्दिरले सुनायो थाहा छ अब माओवादीले हाम्रो स्कुलमा कार्यक्रम गर्छन् मेरो मुटु ढक्क फुल्यो स्यास्याङ श् गर्दै म उकालोमा दगुडे साँझको साढे बजिसकेको थियो एक होल आर्मी प्रतिमातिर दगुड्यो म स्कूल में टिपे प्रश्न को उत्तर किताब में खोज्ते थे चीट चोड़ने योजना बनाई सकते थे गुरु और आर्मी दगोरे मक्कन बक्काए पुलिस का पछाड़ी अर मसे भीड़ थी भीड़में थी अरे मंथी मैं देखकर ऊ दोकन में आय सियास्या रुद्रगण्टी हल्लिने गरी थोक्नि उसले सुटेको सुनायो आज आर्मीले माओवादी समाएछन् ल्याउँदैछन् मेरा घोडा लगलगी काँपे प्रतिमा पुग्नै लागे यति भनेर मन्दिरे हुरी जे दगोऱ्यो म भान्सातिर दगोरेँ भान्सामा बाह्र आमा गुनगुन गुनगुन -गुन गर्दै हुन्थ्यो म बाहिरबाटै कराएँ आर्मीले माओवादीसम्मा छन् रे प्रतिमामा आइसके रे दोकान बन्द गरौँ किन बन्द गर्नु पर्यो दोकान बाले सोध्नुभयो हतार हतार फर्केर मैले दोकान बन्द गरिदिएँ मेरो डुकडुकी बढिसकेको थियो माथिल्लो तला उक्लेर झुन्डेको साइनबोर्ड पछाडि लुकेँ काम अछाम पुगक थी तेजी पश्चिम को आकाश राताम्य चीसो बतास मेरे जान सुन सुमाइक थी बजार में होहल्ला शुरू भो मोर्ड माथि गर्दन तकाए अगि अगि बंदूक ताक गर्भ आर्मी हिड़ि रख पस पीछी मंच लौ एवटा माओवादी को अलग निवरिए टाव को घेरा बीच में वह अलिकति माथि उचालिए भीड़ नजिक नजिक आयो आर्मी हमो दोकन अड़ी गयो भीड सदैं हम्रे दोकन अगाड़ी आईपुगे यरु आ आफ्ना दोकान अगाडि उभिएर साउजीहरू माओवादी हेर्न गर्दन तन्काइरहेका थिए माओवादी खोच्याउँदै हिँडिरहेको थियो टाउको निह्रिएको थियो हात पछाडि मोडेर रस्सीले बाँधिएको थियो भिड देखेर अलिकति आट आयो म साइनबोर्ड बाहिर आएँ माओवादीको अनुहारै देखिएन तर माओवादीले हाम्रो दोकानतिर रह हेऱ्यो रह मलाई ठुलोको मुत जस्तो भयो हे भगवान् जरिलाल पो रहेछन् मेरा ओठमुख सुके जरिलालको अनुहार निलो भएको थियो उनको घुचुक्नेर रगाउ थियो जरीलाल बिहान जाँदा त डोको बोकेर गएका थिए फर्कँदा ऋतु माओवादी हेर्न बसेका अरू मान्छे पनि हक्क न भक्क भए केही भन्न सकेनन् भिड चिप्लेकी राजी चौतारातिर घस्रियो मेरो पेट खल्लो भयो थ्यात्छ बसे तल झर्दा बाह्र आमा दोकान अगाडि उभिनुभएको थियो कति बेला ढोका उघारिसक्नुभएछ आमाको अनुहार रुञ्चे भइसकेको थियो बा एकदम मलिन राति अबेरसम्म लालटिनको उज्यालोलामा बाह्र आमा टोलाइरहनु भयो म ट्वाललाई परेर बसेँ जहाँ पढ परीक्षा आछ आमाले भन्नुभयो म ओछ्यानमा डङडङ्ग पछारिएँ के जरिलाल माओवादी होला नि त आमाले बाला सोध्नुभयो के हुन्थे त्यस चाहिँ यसपछि बा बोल्नु भएन म रातभरि निधाउन सकिने छटपटिरहेँ आँखाभरि जरिलालको अनुहार आइरह्यो मैले पहिलोपल्ट माओवादी लेखेको थिएँ भोलिपल्ट स्कुलबाट फर्काउँदा मन्दिरले सुनायो जरिलाललाई रातभरि पिटेरे आर्मीले जरिलाल बनै थर्किने गरी चिच्च्याएका थिए अरे हिजो जरिलालसित कुकर बम पाइप बम र केही पर्चा भेटिएका थिए अरे गस्तीमा आएका आर्मीसित रेङ्गलिङको ओह्रालोमा जमका भेट भएपछि जरिलाल भागेका थिए अरे भाग्दा गोडा चिप्लेर उत्तानो पछारिँदा गोचोकमा चोट लागेको अरे <गला> बिहानै सिडिओ र डिएसपीले जरीलाललाई भेटेछन् जरिलालले भनेछन् औ साप म माओवादी हाम्रो सदरमुकाम हानिया दाउ अब जरिलाललाई क्यार छन् म रुञ्चे भएँ मन्दिरले तलतिर हेऱ्यो स्कुलबाट फर्किरहेका अरू तलै थिए म्यालको रूखमा चरा भुर भोर उडिरहेका थिए भर्खरै उकालोमा दगुर्दा बगेका अनुहारका पसिना हत्केलाले पुस्दै मन्दिरले मेरो कानमै मुख चुरेर भन्यो सुटुक वनमा लगेर मार्छन् राति मैले बाह्र आमालाई त्यो कुरा सुनाएँ मेरो कुरा सुनेर बोल्नु भएन चैतको अन्तिम हप्ता जरिलालकी स्वास्नी रुँदै आर्मी क्याम्प पुगेकी थिइन् रे जरिलालसित भेट्न दिएनन् रे रुँदै त्यसकै पर्सिपल्ट साँझ बाले सेरिजिउलाबाट उठाउन बाँकी पैसा जोड्नुभयो एक्काइस हजार छ जरिलालसित लिन बाँकी सात हजार तीन अरूले त ढिलो चाँडो तिरलान आमाले भन्नुभयो जरिलाल त जिउँदो मरेको खबर छैन के गर्ने होला बाहेकछिन टोलाउनु भयो अनि रातो पाइलट पेनले जरिलालको नाम केिदिनुभयो श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो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 अर्को साता कर्णाली ब्रुजको अर्को श्रृङ्खला लिएर आउनेछौं सा। त्यसअघि शुक्रबारको श्रृंखलामा गीता रेग्मीको नियात्रा पश्चिमाहरूको देशमाबाट केही निबन्धहरूको वाचन सुनाउनेछौं तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बिदा चाहन्छौ शुभरात्री